एक सबीक लागी, सबीक लागी। रेडियो कर्ण्रिय सुमधुर हरेक दिन बिहान दस बजे अर्पण समाचार पची मात्र रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हर्ष सुन्न नभूल कार्यक्रम लोक संकार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझन्कारमा प्रविधि कक्षका आत्मीय मित्र रिजन अनि म छु तपाईँको साथमा तपाईँकै लोकभाकाको मित्र रामुआार्य <ज़ीगा> सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा अनि यो कार्यक्रम लोकझन्कार हरेक दिन बिहान दस बजीको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्मको यो बसाई तय गर्न हामी उपस्थित हुने गर्दछौँ र यो बसाईमा हरेक दिन हरेक नयाँ कुराहरू पृथकूरा हमी अगर बढ़ाश कहीं पुराना भाका बजाऊ कहीं नया भाका बजाऊ कहक कालीन समय का भाका बजाऊ कहीं लोक संगीत के बारे में विविध जानकारी दिशं तो कहीं कलाकार मित्र कुरां विशेषगार बुधवार बसाई में हमी कलाकार मित्र कुरानेद आज को बसई में भी कलाकार मित्र को साथ में मथित आज मैं स्टूडिओम निम्ताकु पच्लो समय में विशेषकर तीज का भाका प्रत्येक गीत संगीत प्रेमी को मन में सफल गायिकाई मैं आज निता छु ते तिजका बाहे का अन्न भाका वहाँ का निक्ष सुमधुर रबला मन पर्ने खालका सब को मनमन में मन सफल खालको भाका रहे साथ में वहाँ चितवनकें प्रतिभा यसर्थ पनि उहाँ चितवनका श्रोताहरूको माझमा बढी लोकप्रिय हुनुहुन्छ बढी चर्चित हुनुहुन्छ र समग्र नेपालभरि अथवा विदेशभरि नै उहाँको माग भने उत्तिकै रहेको छ उहाँका सफल भाकाहरूले गर्दाखेरि उहाँको माग बढ्ने गरेको छ यति म स्वागत गर्छु सरिता गुरुङ श्रेष्ठलाई स्वागत छ सरिताजी कार्यक्रममा हजुर धन्यवाद नमस्कार पछिल्लो समयमा कसरी व्यस्त भइरहनु भएको छ हजुर पछिल्लो समय भन्दा पनि मलाई त कति मजा हो आओ यो गीतको बारेमा केही बता यो गीत चाहिँ अलिकति बेग्लै खालको छ हुन त त्यसको प्राय गीतहरू अहिले यस्तै यस्तै बजारमा निस्किएको छ र मैले पनि यस्तै सिलसिलालाई जोडेर यो मलाई त कति मजा हो भन्दाखेरि यो अब गीत सुनिसकेपछि तपाईँहरूले पक्कै पनि मूल्याङ्कन गर्नुहुन्छ यसमा के भन्न खोजिएको छ भनेर यो चाहिँ विशुद्ध नेपाली महिलाहरू हिन्दी सिरियलतिर बढी आकर्षित भएको हुनाले श्रीमी श्रीमान र श्रीमती बिचको कथामा आधारित यो गीत हो र यसलाई चाहिँ अब श्रीमतीले मलाई हिन्दी सिरियल नै मनपर्छ भन्ने र श्रीमानले चाहिँ हामी नेपाली भएर नेपाली नै हेर्नुपर्छ नेपाली ने ने गीत सङ्गीत अनि नेपाली सिरियलहरू हेर्नुपर्छ भन्ने यो दुईवटा बुढाबुढीमा थर्तेउरी पारालाई यसमा गीतमा मैले समावेश गरेको छु यस्तै खालको गीत यसमा छ यो नेपाली समाजको वास्तविकतालाई उठाउनु भएको छ पक्कै पनि हो यसमा चाहिँ शब्द मेरो नभए पनि शब्द लेख्ने भाइलाई ले चाहिँ यो यस्तो खालको थिममा लेख्दा कस्तो होला भनेर आइडिया छ र यो नेपाली समाजका अझ विशेष गरेर महिलाहरूमा बढी हिन्दी सिरियलको लत लागेको हुन्छ होइन त्यो कुरालाई र विशेष गरेर पुरुष साथीहरूले चाहिँ नेपाली गीत हेरौँ भन्ने खालको सन्देश साथमा यसले चाहिँ समग्रमा योगीत मैले पुरै सुन्दाखेरि मैले पाएको सन्देश चाहिँ समग्रमा नेपालीपन नेपाली, नेपाली संस्कृतिलाई माया गरौँ भन्नेतिर बढी जोड यस गीतले दिएको मैले पाएँ होइन र अलिकति पुरानो दिनतर्फ म फर्किन चाहन्छु पुरानो दिनमा कसरी यो साङ्गीतिक यात्रातर्फ लोकसङ्गीतर्फ कसरी आकर्षित हुनुभयो तपाईँ एकदमै कस्तो भयो भने मलाई यो लोकसङ्गीत गीत सङ्गीततिर चाहिँ अब अलिकति गीत गाउनको लागि त पक्कै पनि स्वर हुनैपर्छ जस्तो मलाई लाग्छ होइन हल्का गुनगुनाउने अब घरमा बसेर यता कता अब घरमा खाना पकाउने गृहणीहरूको कामै खाना पकाउने घर धन्दा गर्ने हो होइन त्यतिखेर गुनगुनाउँदा लोकभाकाहरू चाहिँ एकदम सुन्न र टिप्न सजिलो हुने गाउन सजिलो हुने मैले पनि त्यसरी लोकभाकाहरू गुनगुनाउने क्रममा आ, कता कता मन लाग्यो मलाई पनि गाउनुपर्छ जस्तो तर त्यही त हो नि समस्या सबैलाई आर्थिकै पर्छ एउटा एल्बम निकाल्नुलाई पनि मैले विगतका कुराहरू सम्झे भने यही यही कुराले मलाई मनमा पक्कै पनि छुन्छ धेरै आर्थिक स्रोत जुताएर मैले एल्बम निकाल्न म सक्ने खालको गायिकाको हैसियत पनि थिएन वास्तवमै कुरा गर्दाखेरि र मलाई रहर लाग्यो र सुरुमा रहर लाग्दा लाग्दै मैले एउटा लोकगीत मैले प्रतियोगितामा भाग लिएँ जसमा चाहिँ अब मेरो स्वर योग्य नै रहेछ जस्तै मलाई लाग्यो होइन सायद चितवन महोत्सवको कार्यक्रम हजुर हजुर त्यो लागि त्यो क्षणलाई चाहिँ मैले बारम्बारको इन्टरभ्यूमा भन्ने गर्छु सायद खल्लो पनि हुन्छ होला र नभन्ने पनि भन्नै पर्ने हुन्छ किनकि मेरो यात्रा त्यहीँबाट सुरु भएको हो होइन अनि त्यसरी गर्दाखेरि होइन मैले राम्रै गएको होला दर्शक श्रोताले मलाई मन पराएर यता मलाई जिताउनु भएको होला नि जस्तो पनि लाग्यो अनि एल्बम निकालौँ भनेर अनि लाइ हालौँ पुरति नामक एल् मैले हतारमा निकालेको थिएँ त्यसले त्यति ते चर्चा त पाएन तर्चित छ त्यो किन चर्चा पाएन मलाई चाहिँ पहिलाभन्दा अहिले अलिकति त्यो गीत बज्यो होइन मिडियाले सपोर्ट गर्नुपर्ने रहेछ जस्तो पनि लाग्नु थाल्यो मलाई होइन अब त्यतिखेरको अडियोको चलन थियो भिडियोको चलन खासै थिएन भिडियो सिडीहरूको कमाइ उयो थियो होइन अडियोमा पनि जस अलिकति चर्चा पायो मेरो पहिलो एल्बम अब स्वर त मेरो खासै अलिकति स्वरमा मेरो मिठास नहुनु कारण चाहिँ फेरि मैले भन्नै पर्ने हुन्छ रामुजी किन भन्दा अलिक रियाज गर्दिनँ होइन अनि नगर्दा नगर्दै पनि मेरो अब जस्तो स्वर शो, जस्तो स्वर छ त्यस्तो स्वरले साथ दिने हो अनि त्यसरी गर्दाखेरि हतारमा मैले निकाले, निकालेँ निकालेपछि उही समस्या आउँछ वास्तवमा फेरि आर्थिकै आउँछ होइन अनि भइहाल्यो एल्बम गायिका बन्ने रहर भइहाल्यो अब पुगिहाल्यो अब एउटा एल्बम निकालिहाल्यो तिमीलाई चिनिहाल्यो सबैले किन भनेर फेरि बिचमा ग्याप भएको पनि हो कि म हजुरले नभन्नुभन्दा मैले अगाडि भनेँ बिचमा म ग्याप भएर नै अनि मैले आ, एल्बम निकाल्ने फेरि हैसियत ममा आएन अनि त्यसपछि सबै गायक गायिकाले तिजकै भाका गएको देख्ने मैले पनि होइन त्यतिको त मैले पनि गाउन सकौँला नि ल भनेर फेरी मैले तिजको अब श्रीमानलाई फगाएँ यहाँ त्यहाँ गरेर होइन अनि तिजको गीतको मार्फत फेरि म बजारमा छाएको हो पनि त्यति जुन अडसट्ठी सालमा हजुर तिजको गीत मार्फत लाई कस्तो लाग्छ है त्यतिखेरको बेलामा चाहिँ यो गीतले चाहिँ चर्चा पाएको जस्तै मलाई लाग्छ चर्चा पाएको जस्तो लाग्छ म काठमाडौँ म कसरी गथेँ त्यो त्यतिखेरको क्षण सम्झिँदा मलाई अझै दुःख लाग्छ है मैले गीत लेख्नु यता गर्नु भन्ने बेलामा चाहिँ मलाई के भन्नुभयो मैले कसैसँग गीत गाउँछु भन्दा मैले उल्टो पैसा दिनुपर्ने यसरी पनि अनि मैले त्यतिखेर म दिन पनि तयार भएँ पैसा दिएर पनि मैले गाउन तयार भएँ र फेरि सोचेँ त्यतिखेर एउटा मलाई यो मेरा बुढाले भन्ने गीत गाउँदा राजु ढकालको नाम आज मैले लिनै पर्ने हुन्छ त्यो भाइले मलाई के भन्नुभयो भने दिदी तपाईँसँग यत्रो स्वर छ सबैसँग छ तपाईँ आँट किन गर्नुहुने एउटा एल्बम तपाईँले आफ्नै नाममा निकाल्नुहोस् भनेर मलाई त्यो भाइले हौसला दिएपछि मैले बस्दा बस्दैको त्यही क्षण त्यो प्रिजमा म रेकर्ड गरेको त्यतिखेर बस्दा बस्दै मैले रचना गरेको हे मलाई पनि त आउँछ नि यस्तो यस्तो खालको त भने सोचेँ अनि मैले बिबिजीलाई त्यो नाचमकी झन् मैले ताल लय सुलाउँदाखेरि उहाँले पनि मन पराउनु र अत्यन्त टिपिकल र वास्तविक तिजको गीत हो कि जस्तो पनि लाग्छ मलाई त्यो गीत होइन अनि त्यो गीत त्यसरी मैले रेकर्ड गरेको अब म फर्कन चाहन्छु उनासत्तरी सालको तिजतर्फ आउन चाहन्छु त्यति त्यो गीतले निकै बजार पिट्यो आजसम्म पनि हरेक तीजमा त्यो भाकाको विशिष्ट यो पहिचान अब कायम बन्ने गरेको छु जहाँ पनि होइन कसो गरम चमेली सम्झाउँदै त्यो त अब म चमेलीकै नामले चिरपरिचित भएँ त्यतिखेर अत्यन्तै खुसी लाग्छ गर्व लाग्छ होइन यसको श्री त सिधै जान्छ पस्प शर्माजीलाई होइन अनि भाइ तपाईँसँग एउटा गीत गाउने धोएको छ मलाई भन्दाखेरि उहाँले अनि उहाँले मलाई चाहिँ मेरो अब कलाकारहरूलाई त हरेक कुराको आइडिया हुन्छ होइन सरिता दिदीलाई यस्तो खालको गीत उहाँले गाउन सक्नुहुन्छ यस्तो खालको खालको गीत उहाँलाई दिन्छु भनेर आ, यो मेरो बारेमै लेख्नु भएछ लेख लेखेको पनि कसरी हो भन्दा हामी त्यहीँ बस्दा बस्दै लेख्यौँ अनि मैले चाहिँ यो जब सुनेँ त्यतिखेर गाएँ अनि गाउँदाखेरि मलाई त्यो भाइले गाली गरेको छेण याद आउँछ अनि त्यतिखेर मलाई स्टुडियोमा के भनेर भाइले गाली गऱ्यो भने अब मायाले होला तिमी भनेको थियौ होइन तिमी दिदी यति राम्रो स्वर भएको मान्छे यति उत्तिखेर क्याच गर्न सक्ने मान्छे तिमी कुन दुनियाँमा छौ तिमी किन पछि पऱ्यौ तिमी अगाडि बढ यति हाई क्वालिटीमा मैले एरेन्ज गरेँ हाईमा मैले भर्खरै सुनाएँ भर्खरै फलोअप गरेर भर्खरै गाउन सक्यो किन पछि परेको अगाडि बढ्ने मान्छे भनेर एकदमै भाइले मलाई गाली गरेर नराम्रो पिन्स पऱ्यो मलाई म मा हुन पनि हो अलिकति अल्छीपन्ना छ चितवनमा बस्छु काठमाडौँमा म गएर अनि एक वर्षमा देखिँदाखेरि अहिलेको गीतको सिलसिलामा काठमाडौँ जाँदा पनि शर्ता देख्न पाइयो सबैले शर्ता दिदी पक्कै पनि आउँछ तिजमा देख्न पाइन्छ भनेर <laughs> सबैले मलाई ऊ आउनु भए पनि भने सबैले होइन त्यसरी गर्दाखेरि अत्यन्तै अत्यन्तै हित भएको गीत अत्यन्तै खुसी लाग्छ यो चमेली अब त्यतिखेर त दाम पनि कमायो नाम पनि कमायो म यमा त साह्रै सन्तुष्टि छु होइन आज मलाई जो कोहीले पनि चिन्ने गर्नुहुन्छ मैले नाचम्की झैँ लागेँ गाए पनि मेरा बुढाले गाए पनि मलाई चिनेका त कस्तो गरमबाटै होइन एकदमै फेरि अनि मैले नाचम्की झैँ लाग्यो मैले काठमाडौँमा सुटिङ गर्दाखेरि मलाई रुनु मन लाग्यो एकदमै रुनु मन लाग्यो कि मेरा दिदी बहिनी मेरा त्यति धेरै दिदीबहिनी चितवनमा छन् यी दिदीबहिनीहरूलाई मैले यो गीतमा छ नचाउन पाएँ भनेर मलाई साह्रै साह्रै दुःख लाग्यो अनि त्यहाँका महिला दिदीबहिनीको हे पाएँ उनीहरूलाई उल्टो खाजा खुवाउनु पर्ने उनीहरूलाई सम्मान गर्नुपर्ने गाडीले बोलाएर ल्याउन पर्ने पुर्याउनु पर्ने कति खर्च हो कि न भन्नु त यहाँका दिदीबहिनीलाई त्यो गर्न पनि नगर्ने नपर्ने शर्ताको गीतमा नाच्न पाएँ उनीहरू साह्रै खुसी अहिले कति दिदीबहिनीहरू छुट्नु भयो मलाई फोन आउँछ गाली गर्नुहुन्छ तर हामी को थियौँ र हामीलाई किन बोलाइनस् भन्नुहुन्छ होइन म त्यतिलाई सम्ेट्न सक्छु सक्छु त्यसरी गर्दाखेरि मैले चाहिँ त्यो कसो गरौँ चमेली यहीँ सुटिङ गरेँ मलाई खर्च धेरै लाग्यो मलाई कुनै रु छैन तर मैले दिदीबहिनीहरूलाई यहाँ नचाहेँ त्यसको भिजन हजुरले भन्नुभयो राम्रो भएको अत्यन्तै राम्रो भएको दिदीबहिनी सबै देखिनुभएको र यहाँ मेरो चितवन पनि प्रमोसन भयो होइन एक किसिमले यो हिसाबले पनि म यो चमेलीबाट साह्रै सन्तुष्ट छु यो कसो गरम चमेली अलिक त एकदमै राम्रो राम्रो त्यो क्याच सेटलमेन्टमा सुन्ने भन्दा पनि अझ मिठो होइन एकदमै एकदमै खुलेर गाउनुको है एकदमै राम्रो हामी अझ कुराकानीको यो क्रमलाई अगाडि बढाउँ यसपालिको तिज भन्दा पनि अझ भनौँ न सत्तरी सालको तिजतर्फ लागबेला त्यति बेला पनि एउटा गाउँले समाजमा हुने कुरालाई प्रतिनिधित्व गर्नुभएको थियो अङ्ग्रेजीमा बोलेर बुझ्न नसकेका कुराहरू होइन यो किनभने धेरै दिदीबहिनीलाई पर्ने समस्या हो नि त यो त पहिलाको दिनलाई हेर्ने हो भने पनि पहिलाको जमाना कस्तो रह्यो भन्दाखेरि छोराहरूलाई बोर्डिङ पढाउने छोरीहरूलाई स्कुल पढाउने त्यो क्रम आजको दिनमा त्यो छैन तर आजभन्दा दस बाह्र वर्ष अगाडिको समाज त्यही नै थियो छोराहरू बोर्डिङ पढ्थे भने छोरीहरू स्कुल पढ्थे भने स्कुल पढ्ने बित्तिकै स्वभावैले स्कुलमा आजभोलि त बरू शिशु कक्षादेखि एबिसिडी पढाइ होला त्यति बेलाको पढाइ भनेको चार कक्षाबाट बल्ल एबिसिडी सिक्ने स्थिति थियो भने त्यति बेलाका दिदीबहिनीहरूले पक्कै बुझ्न गाह्रै पर्छ त्यो कुरालाई त मैले समेट्नु समेट भएको छ नि त्यो गीतमा एकदमै एकदमै मलाई चाहिँ गीत सिर्जना गर्ने बेलामा चाहिँ भाइहरूले चाहिँ अलिकति मेरो ऊ नै हेरेर गर्दोरहेछन् भन्ने कुरा मैले त्यहाँबाट पनि महसुस गर्छु होइन पशुप शर्मासँग कसो गरेर गाइसकेपछि खुमन अधिकारीलाई मसँग गाउन रहर लाग्यो र उहाँले दिदी तपाईँ र म तपाईँको बारेमा म गीत लेख्छु भन्नुभएको थियो उहाँले दुइटा मलाई सुनाउनु थियो होइन सुनाउने बेलामा मलाई त भाइ नै मन पर्यो ए तिमीले सुनाले अर्को मलाई नसुनाऊ अर्को सुनलेदेखि फेरि दुइटै मन पऱ्यो भने झ्याउन सक्छ होइन त्यसलाई प्याकेज गर मलाई यही ठिक छ यसमै शब्द के कसरी लेख्नुपर्ने यसरी गर भने मलाई सुन्न बित्तिकै मन पर्यो र हामीले यो गीत पनि गायौँ र यसले पनि चर्चा पायो यसको भिजुलाइज पनि अत्यन्तै चर्चा पायो अनि यसमा चाहिँ भनिएका शब्द एउटा छ अङ्ग्रेजी बोली बोली हिंसा घाँटे आफूलाई त कालो असर भैसक्यो भन्ने शब्द चाहिँ साह्रै असाध्यै मन पराउनु भएको मलाई पनि मनपर्ने र यो गीत पनि चमेलीको हाराहारीमै गयो नफरक नपर्ला होइन तुस अङ्ग्रेजीमा बोले बाई चल्नुको पछाडि चमेलीको पनि ठुलो हात म चाहिँ किन देख्छु भने गत वर्ष सरिताको यो गीत आएको थियो यसपालि कुन छ भनेर मान्छेले खोजेर सुन्न थाले त्यति बेला चाहिँ पक्कै पनि हो र यो वर्ष पनि ढिला भएकी जस्तो पनि लागेछ मलाई यो वर्ष होइन यो वर्षको त स्वाद नै छ एकदमै मन पराउनु भएको छ होला जस्तो लाग्छ होइन मन पनि पर्ने खालकै गीत अहिले पनि सिर्जना गरेको छु यसपटक आफैले <coughs> निकाल्नु भएको छ मलाई त कति मजा हो होइन अनि त्यस्तै अरूले निकालेको एल्बममा पनि सायद गाउनुभयो यो हङकङको जुत्ता होइन एकदमै हो यो चाहिँ एकजना यहीँ केही दाई शङ्कर भुजेल भन्ने मेरो फोन नम्बर खोज्दै खोज्दै घरमा आउनुभयो र उहाँले मलाई घरमा तपाईँले यो गीत गाइदिनुपर्छ भनेर भन्नुभयो होइन खुशी लाग्यो उहाँले मलाई सुनाउने शब्द सुनाउने मलाई मन पर्यो स्वर ल त्यो गीत हङकङको जुत्ताको विषयमा मैले आजभन्दा दुई दिन अगाडि यस गीतलाई सुन्ने र हेर्ने अवसर पाएँ यस गीतमा एउटा समाजलाई यस्तो राम्रोसँग प्रतिनिधित्व गरिएको छ कि जस्तै समाजमा बसिसकेपछि कहिले मिलन कहिले झै झगडा यो हुने क्रममा केटाको पिता र केटीको पिताको बिच भएको झगडाले उनीहरूको प्रेम सफल नहुने कुप्रसङ्गलाई यस गीतले उठाएको छ होइन र यसलाई बडो कलात्मक ढङ्गबाट एकदमै श्रुति मधुर यसको शब्द तथा आवाजहरू अगाडि आएको छ त्यसैले यो गीत तपाईँको आवाजमा फेरि पनि यो हामी सुन्न चाहन्छौँ हङकङको जुत्ता जापानको साठी नारी एकचोटि मलाई हेरेउ नै भाछु छैन त मङकङको जुत्ता जापानको सारी चिटी कई भाचू छाइना त मरम्री चिटी कई भाचू छाइना त मरम्री चिटी कई भाचू छाइना त मरम्री मलाई पनि एकदम मनपर्ने हो यो एकदमै एकदमै मन परेको यो गाउने बेलामा पनि मलाई त्यति गाह्रो पनि भएन होइन स्टोरी रेकर्ड गर्ने बेलामा अनि त्यो शङ्करदायले के भन्नुभयो भने होइन पनि खुमन्जीलाई नै दिने भन्नुभयो है खुमनजीले पनि सहज रूपमा गाइदिनु भयो र अब हुन्छ नि पारिश्रमिकको कुरा मेरो मलाई अगाडि भएपछि दिदीकै आफ्नो गीत होला भनेर पारिश्रमिक पनि सस्तो सुलभमा गरिदिनु अनि त्यो त्यो हिसाबले शङ्करदायहरूले यो जुन गीत लेख्नुभयो नि अत्यन्तै रेस्पेक्ट गर्नुहुन्छ सरिता बहिनीले गर्दाखेरि आज यो खुमानजीलाई हामी सहजै पाउन हामीले भन्दा अब धेरै भन्नुहुन्थ्यो होला भारकिपिनको कुरा हुन्थेन नचिनुको मान्छेसँग <laughs> होइन भनेर अनि एकदमै राम्रो गर्नु छ खुमान्जी पनि एकदम हाँसी हाँसी नाची नाची यो गीतमा <laughs> रेकर्ड गर्नुभएको थियो र मैले पनि गरेको त्यहाँ सुन्ने बेलामा नि राम्रो चाहिँ यो गीत रेकर्ड गर्ने बेलामा त्यहाँनिर सबै नाचेँ अब यस्तै रेकर्ड स्तीमा रेकर्ड सबै नाचेँ अनि कस्तो नौलो खालको दिदी यो गीत यो गीतले त हल्का पिर्छ है हिटो हिटो भन्दोरहेछ उनीहरूले त हिट भयो भने त्यस्तो भन्ने ती केटा भाइहरू है गर्दाखेरि ल भाइ ती मलाई धन्यवाद छ राम्रो भन्यो भन्थे होइन अनि रेकर्ड पनि राम्रो गर्नुभयो दिदी तपाईँको भोइस बेग्लै खालको आएको छ भने र मलाई लाग्यो र आफूले पनि भन्नुभयो भोइस पनि बेग्लै खालको छ र मलाई पनि आफूलाई मैले पनि गएको होइन जस्तो एकदमै राम्रो पृथक र यसको म्युजिक भिडियोको पनि कुरै नगर्ने पर्ने खालको चितवनमै सुटिङ गर्नुभएको छ र अत्याधिक राम्रो छ एकदम एकदम त्यो दिन अझ म अलिक हल्का बिरामी थिएँ होइन अनि हल्का बिरामीको बाबा जति पनि म गएँ अनि दिदीबहिनीहरूलाई अलि धेरै दिदीबहिनी सामेस गर्नु पर्ने थियो बिचरा उहाँले सक्नु भएन होइन अन्त दिदीबहिनीहरूलाई मैले ल म गइसकेपछि आउनु है यहाँ यस्तो छ भनेर मैले बोलाइदिएँ बोलाएर दिदीबहिनी जानुभयो कति जानु भएन सरिताले अर्को गीत पनि निकालिरहेछ हाम्रो नबोला कि भनेर गाली पनि गरेँ होइन तर मैले भनेँ मेरो गीत हो तर मैले आफ्नो भिजुलाइज होइन भन्दा भन्दै पनि हिजोसम्म नै मैले गाली खाएँ आफू त्यसरी भएताको हामी मलाई त कति मजा हो यस वर्षको तिजमा तपाईँलाई साङ्गीतिक यात्रा मार्फत थप <coughs> जुन श्रोता दर्शकहरूले मनोरञ्जन लिइरहनु भएको छ यो मलाई त कति मजा हो गीत मार्फत यस गीतको अहिलेसम्म जस्तै यो एकात्तर सालको तिजमा देशव्यापी रूपमा कस्तो प्रतिक्रिया पाउनु भएको छ यसमा चाहिँ मैले हिजो मात्र पनि जिरे खुर्सानी हेर्दा हेरेँ मैले हेरेँ हेर्दाखेरि सेम त्यही आयो होइन अनि दुःख के लाग्यो भने मलाई मेरो मिडिया पनि अलिक कम्पनी डर भएर मिडिया पेलेर सबै गर्दै अलिक चर्चा हुन्थ्यो होला होइन अनि अहिले त्यहाँ जिरे खुर्सानी हेर्ने अवसरमा मैले चाहिँ के भने नेपाली महिलाहरूले त्यहाँनिर के अरे हिन्दीसिर हेर्न पाएन बोलाउँछन् भन्ने कुरा आयो है अनि मलाई गर्व लाग्यो होइन अनि त्यहाँनिर केटाले बुढाले भने होइन मैले कसरी हेर्लास् मैले थुप्रै च्यानल बन्द गरिदिन्छु अनि हेर्लास भन्ने कुरा भयो भनेपछि मैले राम्रै कन्सेप्ट गरेको रहेछु होइन अनि मलाई खुसी पनि लाग्यो र रेकर्ड गरेर म फर्किने क्रममा गाडीमा फर्किँदाखेरि बहिनी गीत गाउन गएको होला तिमीले कस्तो खालको गीत लेख्यौ अहिले भनेर एउटा त दाइले सोध्नुभयो चिनेको दाई हामीसँगै गाडीमा आयो अनि पेन मैले गीत हालेर अनि त्यहाँ लगाइसकेपछि त्यो दाइले के भन्नुभयो भने मलाई ए बहिनी अत्यन्तै गीत मलाई मन पऱ्यो तिमीले त मलाई मेरै घर परिवारलाई सम्झेर लेखेको जस्तो पनि लाग्यो यी गीत मैले मेरो चाहिँ त भात दौडेका कुराहरू छन् गीतमा सायद शब्द सुन्नु भयो कि सुन्नु भएन सुन्नु भएन सुन्नुहुन्छ सुन्नु होइन अनि भात दौडेको पनि पट त छैन तर तिमीमै झुन्डेर बसिरमाल्ने भन्ने क्रममा तिताइको घरमा त्यस्तै भएर तरकारी सर्कारी दौडेर के भइसकेपछि उहाँले के भन्नुभएको थियो नि मैले तिमी नै उचालेर फालिदिएको बहिनी बाहिर लिएर र पनि भिडियो ल्याएर जोडेँ त्यो हिँडिसकि अनि मैले चाहिँ अति भयो भनेर मेरो कोठामा चाहिँ अर्को टिभी ल्याएर जोडेको छु यस्तो पनि हुन्छ महिलाहरू रिमोट लुकाएर रिमोट कहाँ राख्छ भनेर खोज्नुपर्ने बाध्यता हुन्छ त्यो पक्कै पनि हो होइन नभए श्रीमान श्रीमतीले नभए छोराछोरीले पनि गर्छन् छोराछोरीले पनि नेपाली च्यानलहरू हेर्दैनन् होइन नहेरेपछि विदेशी च्यानल हेर्दाखेरि रिमोटहरू लुका लुकेको कुराहरू हुन्छ खैता रिमट खोज्नु लु पऱ्यो भन्ने कुराहरू छन् यसमा होइन मैले चर्चा परिचर्चा राम्रै पाएको छु मिडिया कम पेल्यो अलिक मिडियामा कम बज्यो दुःख लाग्छ होइन मिडियाले सबै राम्रो गीतको राम्रो सपोर्ट गर्दै हुन्थ्यो पनि जस्तो लाग्छ मलाई त्यसमाथि अझ अझ भनौँ <coughs> जुन राष्ट्रिय स्तरका टेलिभिजन च्यानलहरूमा चाहिँ अलिकति धेरै गायक गायिकाहरूसँग कुराकानी गर्दा भन्नुहुन्छ कि अब चाहिँ त्यसरी बजाउनै नसकिने भयो यो खर्च बढी लाग्न थाल्यो भन्नुहुन्छ नि नी नी, अब पक्कै पनि त नि त नि अब अहिले पोहोर मैले लग पोहोर चमेली पानी पर दर दर्का कर, कर, दर्केर गाउँदाखेरि मलाई कम्पनीसँग रोइकराइ गरेर पनि त्यो साढे सातको समयमा मैले बजाउन लगाएको हो होइन तर अहिले साढे सातको समयमा प्रायः धेरैभन्दा धेरै कमले बजाउनु भएको छ हेर्नुभयो होला हजुरले पनि पक्कै ठ्याक्कै अडचालिस भनेको पचासको हाराहारी एक महिना गीत बजाउँदा पचास हजार दिनुपर्ने कहाँबाट ल्याएर कम्पनीले पनि कहाँबाट ल्याएर दियोस् उसको पनि त भिसु बिग्नु पऱ्यो होइन अहिले फेरि डाउनलोडको चरण अत्यधिक बढ्यो गीत हामीले बजारमा फाल्न पाएन मोबाइल मोबाइलमा सबैको हुन्छ मलाई भन्नुहुन्छ दिदी तपाईँको मोबाइलको गीत डाउनलोड गर्दा गर्दा म थाकिसकेँ तपाईँ हित हुनुभयो दिदी भन्छन् भाइहरूले सुनेका भाइहरू चिनेका भाइहरूले म आफैलाई अरू भिसी गीत मैले कता गरेँ दिदी बहिनी नचाहेर के भयो त मैले होइन त्यही भएर पनि मैले मिडियामा अलिक कम धेरो देखाइदिएपछि शर्ताको गीत कता होला भने खोज्दैन नि दिदी बजारतिर भनेर कम देखाएको फोन आएको आई आएको अनि अनि भन्नुहुन्छ यहाँ लोकल मिडियाका भाइहरूले दिदी गीत बजाउने बेला भएन तपाईँ गीत अहिले नबजाउने हो पनि भन्न थाले हो कि त अनि त्यही भएर ठिकै छ अब दाम भनेको त्यस्तै भयो नामको लागि देखाएर भने सन्तुष्टि हुनु पऱ्यो भनेर मैले नबजाइदेऊ भाइहरू भनेर मैले उहाँलाई पनि भने होइन गाह्रो साह्रै गाह्रो एउटाको आधा साढे सातमा अनि फेरि त्यसकै आधा फेरि अरू अरू च्यानलमा आफूले खोल्टीबाट हालेर गर्न सकिन्न के बल्ल बल्ल दुःख गरेर एल्बम निकाल्यो अनि फेरि मिडिया पेलाको लागि भिन्दै पनि हुँदो रहेछ होइन अब आफ्नो लगानी खनाएर गीत निकाल्ने त्यस गीतको बिक्री सुन्ने हुने तर गीत चाहिँ बजारभरि ब्लुटुथ मार्फत सेल हुने अथवा डाउनलोड हुने यसले गर्दाखेरि एक त अब आर्थिक त नभए कलाकारहरूलाई साह्रै साह्रै पछाडि साह्रै पछाडि अनि युट्युबमा राखेको पनि के कति पाउँछ भन्दा रहेछ नि त्यो त हामीलाई पनि थाहा छैन पाउने कम्पनीले सिआरबिटी पनि पाउने कम्पनीले त आखेर गायिका गायिकाले मरी मरी लगानी गरेर मभन्दा जोसुकै होस् होइन थर्ड पर्सन जसुकै होस् मरिमरी लगानी गरेर एल्बम निकाल्छन् पुस्तिनी त आखेरि कम्पनी रहेछ होइन कम्पनी कम्पनीलाई फाइदा कम्पनी नै रहेछ त्यो कुरा सबै बुझ्दा बुझ्दै पनि फेरि एक वर्ष निकाल्यो ए रोई र यताबाट टान्टुन गऱ्यो अर्को वर्ष फेरि कस्तो दिने होला कस्तो दिने होला यस्तो हुने अब साह्रै गाह्रो छ कि पनि क्षेत्रमा लागिहालियो अनि अलिकति पलायन ब्याग भनेर हटेर पनि बस्न कम्पिटिसनको जमाना भयो हटेर बस्न पनि सकिँदैन र अहिले मैले चितवनमा सिर्जना गरे त्यसो धेरै कलाकार जन्मिनु भएको छ नि त होइन यहाँ गर्नुभयो होला होइन खुसी लाग्छ होइन कमसेकम सरताले कम बाटो त देखाएको हो नि होइन चितवनमा भिजुलाइज गर्नुपर्छ चितवनलाई प्रमोट गर्नुपर्छ भनेर सबै दिदी बहिनीहरूले है यहीँ ल्याएर कलाकारहरू ल्याएर सुटिङ गर्नुहुन्छ कमसेकम बाटो देखाइदिएँ मैले उहाँलाई आइडिया दिएँ खुसी लाग्छ प्रतिस्पर्धाको जमानामा बिहा घटेर बस्न पनि सकिँदैन त्यस्तै छ अब गायिका पनि हो न मैले अलिक यो वर्षमा एक्चुली भए पनि झुल्किने अवसर पाइन्छ होइन अरू भनेको त्यस्तै हो पारिवारिक सहयोग चाहिँ कतिको रहन्छ सा यो साङ्गीतिक यात्रामा लाग्नका लागि पक्कै पनि पारिवारिक सहयोग भनेको अब श्रीमान श्रीमती नै हुन्छ होइन अब श्रीमान अब अलिकति म चाहिँ अब किन भन्दा व्यवाहिक भरे क्षेत्रमा लागेको हो होइन म पहिला अविवाहित हुँदाखेरि मलाई अलिकति दिमाग भइदिएको भए म अलिक दुःख लाग्छ कि होइन म काश अगाडि मेरो स्वर थियो म अगाडि बढ्न सक्थेँ होला विवाहित भइसकेपछि क्षेत्रमा लागिसकेपछि मैले पारिवारिक सा, सह सहयोग त पक्कै पनि पाएको छु उहाँ बिना त मेरो कुनै पनि काम अपुरो हुन्छ उहाँकै साथ उहाँकै हौसला उहाँकै आर्थिक सहयोग होइन उहाँले जुदाइदिनु भएको छ र यदा कता मैले पनि तानुन अब एल्बमसेलबम सिधी सिधी बेचेर पनि घाटामा त म जाँदिनँ रिपनी तैपनि उहाँकै सहयोग उहाँकै साथ म सा, मा यहाँसम्म आइपुगेको हो सहयोग त अत्यन्तै छ यहाँनिर मलाई भन्न मन लागेको कुरा जस्तै वर्षै पिच्छे तिजमा तपाईँले निकाल्नुभएका एल्बमहरू बजारमा असाध्यै चर्चित हुने तर तपाईँ तिजको गीतमा मात्रै बढी झुल्किने अरू गीत, मा गीत चाहिँ यदा कदा मात्रै गाइदिने यो तिजकै जस्तै गरी तिज सकेपछि पनि अरू लोकदोरी गीतमा झुल्किनु भयो भने तपाईँले त्यति बेला पनि बजारमा राम्रै छाप छोड्न सक्नुहुन्छ छा होला नि त्यही त दुःख लाग्छ नि अब सरिताको एउटा घ नराम्रो बानी के भन्ने कि अब अलिकति कामलाई कुरालाई मतलब नगर्ने होइन ड्याम केयर गरेर गर या, भनेर बस्दिने अनि फेरि अलिकति शर्तालाई के लोभ लाग्यो भने तिजको <laughs> था <laughs> <laughs> <laughs> गीत त पढ्दै महिलाहरूलाई सिधै भिडाउन सक्छ होइन त्यो पनि पक्कै पनि हो यथार्थ कुरा होइन त्यही भएर अनि लग गरिहाल भनेर सरारा हार छर्के नजर पनि मैले गरेको होइन यसमा पनि लगानी तनै लाग्यो यसमा त चाहिँ उकासेँ अलिअलि उकासेँ है तर म गइन घाटा होइन राम्रो लाग्यो धेरैले मन पराइदिनु भयो त्यही त हो नि मिडियाकै कमी मिडिया पेलिदिनु हुनुहुन्न एफएमबाट त बज्यो तपाईँहरूले मलाई सहयोग गर्नुभएको कति सुरुमा मेरो लोकल मिडियाबाट पनि धेरै अहिले पनि त्यो यसो च्यानल खोल्दाखेरि यही गीत बजिरहेको हुन्छ खुसी लाग्छ अत्यन्तै खुसी लाग्छ अब चाहिँ मैले आजैदेखि प्रण गरे मैले निरन्तरता दिन्छु लोकगीतलाई र जुन लोकगीत मैले यो हङकङको जुत्ता गाइदिएँ त्यो गाईले फेरि मलाई अस्ति मात्र हामीले एउटा गीत एरेन्ज गऱ्यौँ त्यो पनि त्यस्तै थतेउली पाराको लोकगीत अत्यन्तै मिठो छ अत्यन्तै ते मन पराउनु हुनेछ हजुरहरूले होइन त्यसको मैले भएको ठ्याक्कै टिप्न सकिनँ मैले रफ भोकल हालेर उहाँलाई यो दसैँ अगाडि हुनुपर्छ है बहिनी भनेर उहाँले भन्नुभएको छ र दसैँ अगाडि लगतै मैले एउटा सोच रामजी खाँटसँग सोच बनाएको छु अब चाहिँ निरन्तरता दिन्छु र एउटा भजन पनि आउँछ पक्कै चाँडै तपाईँको यो साङ्गीतिक यात्राको उज्जवल भविष्यको लागि शुभकामना दिन्छु हामी अलिकति अन्त्यमा छौँ कार्यक्रमको हामी जाँदा जाँदै मलाई त कति मजा हो यो गीत तपाईँकै आवाजमा सुन्न चाहन्छु एकपल्ट <laughs> एकदम <पटार। laughs> एक त्यस्तै हो गायिकाले सुनाउँछु <laughs> है कति मजा हो मलाई कति मजा हो गो मज भेा बुढ़ा लैनो भैैसीट खोजर पल सरा गोठ मजाई मेड़ा बुढ़ा लैनो भैंस कराई खैतरी मोठ खोजोल छा मैं कजा हो कर बस हामी जाँदा जाँदै सुन्छौँ यसको मलाई केही भन्नु मन लाग्यो लगतै लगत्तैका गीतहरू यी त भए अहिले लेखेका शब्दहरू होइन यसका यस एस साइड बिस साइडमा हुन्छ नि मैले नितान्त मेरो आफ्नो मैले लयमा मैले आफ्नो शब्दमा मैले रचना गरेको थिएँ कस्तो गरम पछाडिको थियो तिजैको बेला रमाइलो मेला अनि पानी परे दर्किएको थियो यसपालि तिजमा म माइत जान्छु होइन र मलाई त कति मजा हो भन्नेमा चाहिँ दिदी भाइका कुरा छन् यसमा बरिलै भन्ने उसमा चाहिँ भाइले दर्खानो बोलाएँ म त माइत आउँथेँ भन्ने शब्द अत्यन्तै अत्यन्तै मैले लेखेको त्यस भए काले स्थान पाउनेछन् के भन्न चाहन्छु भने रेडियो श्रोताहरूलाई सरिता गुरुङ श्रेष्ठ भनेको तपाईँहरूकै गायिका हो होइन तपाईँकै घर छ्याउँ वरिपरि घुम्ने गायिका हो धेरै गीतहरू लड्प लिएर नआउन सके पनि वर्षमा एकचोटि पक्कै पनि तपाईँहरूकै घर काममा झुल्किने गर्छ होइन र तपाईँहरूकै चाहनालाई म त मध्ये मध्यनजर गरेर मैले जहाँसम्म लाग्छु न्याय गरेको छु जस्तो लाग्छ तिजका गीतहरू बजारमा ल्याउँछु र तपाईँहरूलाई मन पराइदिनु पराइदिनुहुन्छ र पराइदिनु होला यदि नराम्रो छ भने यहाँ यस्तो कमी कमजोरी भएर सल्लाह सुझाव पनि दिनुहोला तिज नजिकै नै आइसकेको छ र हामी यो अगाडिको वर्षभन्दा अगाडि कसरी तिज बनाउँथ्यौँ त्यसको शरीर त हामी पक्कै पनि छैनौँ होइन तिजको हामी पक्कै पनि छैनौँ यो चाहिँ म भन्न चाहे किन भन्दा अलिकति केही भन्डेज लगाइएको छ विक विकृति आए विसङ्गति आए भनेर हामी ज जे जस्तो छौँ सभ्य भव्य भएर यो गीत दिजलाई मनाउनुहोला भन्दै सम्पूर्ण सुनेर बस्नु भने श्रोता दिदीबहिनी दाजुभाइहरूलाई शुभकामना पनि भन्न चाहन्छु हामी निकै अन्त्यमा आयौँ आफ्नो अमूल्य समय लोकझनका लागि उपलब्ध गराइदिनु यसको लागि त धन्यवाद दिन चाहन्छु र लोकझन्कार कार्यक्रममा आज म प्रत्यक्ष रूपमा हजुरसँग बसेर कुराकानी गर्न पाएँ र यहाँसम्म ल्याउन मलाई साथ दिनुभयो त्यसको लागि मैले अत्यन्त अत्यन्त हजुरलाई विशेष धन्यवाद र पार्विक कक्षाका भाइलाई पनि धन्यवाद दिन चाहन्छु आज हामीले कुराकानी गऱ्यौँ लोक तथा दोहोरी गायिका सरिता गुरुङ श्रेष्ठसँग उहाँसँग रहेर उहाँका साङ्गीतिक यात्राको विषयमा कुराकानी यही संग आज का समय साथ दिने कक्ष्मीय मित्र रिजन लाए धन्यवाद आज के अतिथि सरिता गुरु श्रेष्ठ संगे म रामु आचार्य बिता हु गर्दिन काम नापेर नेपाली गीत हेरिन्छ धक्कु फेरि नेपाली गीत हेरिन्छ धक्क फेरिन्छ नेपाली गीत धक्क फेरिन्छ नेपाली गीत हेरिन्छ फेरिन्छ